आदरणीय श्रोताहरू नमस्कार स्वागत छ कार्यक्रम संवादमा कार्यक्रम संवाद रेडियो गोधुलीको कुराकानीमूलक प्रस्तुति हो यस कार्यक्रममा हामी विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौँ सोही क्रममा आज हामीसँग हुनुहुन्छ उदयमान युवा साहित्यकार दावा लामा विश्वास उहाँ भुटानको सर्वाङ्ग जिल्लामा जन्मनु भएको हो वर्षीय विश्वास भुटानबाट लखेटिएर शरणार्थी शिविर खुदनाबारीमा बस्दै आउनुभएको थियो शरणार्थी शिविरको अठार वर्षभन्दा लामो बसाएपछि वहाँ अहिले पुनर्वास कार्यक्रम का अन्तर्गत क्यानाडाको न्यु राज्यमा हुनुहुन्छ क्यानाडाको न्यू फिनल्यान्डमा बस्दै आउनुभएका तावा तामा विश्वाससँग आज मैले उहाँको साहित्यिक एवं साङ्गीतिक जीवन एवं त्यस सम्बन्धी उहाँका रुचिहरूका विषयमा कुराकानी गर्ने जमर्को गरेको छु हामीसँग हुनुहुन्छ उदयमान युवा कलाकार साहित्यकार दावा तामाङ विश्वास स्वागत छ कार्यक्रममा दावाजी सम्पूर्ण नमस्कार चाहन्छु केमा व्यस्त हुनुहुन्छ आजभोलि आजभोलि भनेको त्यस्तै सृजनाहरू कोरिन्छ समय समयमा लेख्ने क्रममै छु साहित्यइरहनु भएको छ हजुर एकदमै यो कला साहित्य सङ्गीतको क्षेत्रमा कसरी र कहिलेदेखि प्रवेश गर्नुभयो अलिकति हाम्रो श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न विश्वासजी कर मैले प्रवेश गरेको भन्नुपर्दा सानैदेखि हो लगभग म सानैदेखि सिक्ने क्रममा थिएर अहिले पनि सिक्ने क्रममै छु मैले सुरुवातको कालदेखि कथा, आ, जारी आ, जान जान आ, आ, आ, मेरो जानकारीमा आएसम्म यहाँले एउटा पुस्तक पनि प्रकाशन गरिसक्नु भएको छ खबर यस्तै छ भन्ने रुबाई सङ्ग्रह यहाँको प्रकाशित भइसकेको छ त्यस पुस्तकको बारेमा हाम्रो श्रोताहरूलाई अलिकति जानकारी गराइदिनुहोस् न त्योभन्दा पहिला मैले शब्द अस्त्रमा पनि यो मेरो पहिलो रुवाई कृति हो खबर यस्तै छ यसभगत एक सयवटा रुवाईहरू छन् रहेका सृजनाहरू सबै प्राय शृङ्गारिक रसमा घुेका छन् र यस सृजनालाई सहयोग पुऱ्याउनु हुने प्रकाश ताङदेङ सर सम्पूर्ण चान चान यो कि हजुरहरू बनाइरहेका छौँ एउटा कविता संग्रहेक्सन गरेर निकाल्न खोजिरहेका छौँ संयुक्त रूपमा हामीले मिलेर कविता सङ्ग्रह निकाल्न खोजिरहेका छौँ हेरौँ कस्तो प्रतिक्रियाहरूलाई पक्कै पनि एउटा यही रुबाई सङ्ग्रहभित्र रहेको एउटा रुबाई भन्न म चाहन्छु तपाई एउटा उदयमान युवा साहित्यकार भुटानी नेपाली साहित्यमा युवाहरूको सहभागिता कस्तो पाउनुहुन्छ कतिको युवाहरू साहित्य प्रति रुचि राख्छन् के छ यहाँको बुझाइ अहिलेको समयमा युवाहरू धेरै नै साहित्यमा लागिरहनु भएको छ मैले देखे अनुसार मैले सुने अनुसार र उहाँहरूसँगै काम गरे अनुसार थुप्रै हुनुहुन्छ युवाहरू जस्तै विदुर पौडेल कारे बलराम सिन्चोरी झेप लाम्रा जस्ता थुप्रै राइटर्सहरू हुनुहुन्छ देखिरहनु भएको छ हजुर यो युवाहरूको जमात छ साहित्यमा रुचि राख्ने तपाईँले नाम लिनुभयो केही युवा साहित्यकारहरूको उहाँहरूसँगको सम्पर्क कसरी स्थापित हुन्छ यहाँहरू कसरी एक आपसमा सम्पर्क गर्नुहुन्छ र यो साहित्यिक गतिविधिहरूलाई निरन्तर अघि बढाउनको लागि यहाँहरूको प्रयासहरू कस्तो छ आखिर अहिले यहाँहरू त विभिन्न ठाउँमा संसारको विभिन्न कुनामा छरिएर बस्नु भएको छ यो सम्पर्कलाई स्थापित गर्ने माध्यम के छ यहाँहरूको अहिले लगभग भनेको हाम्रो फेसबुकको माध्यमबाट पनि उहाँहरूसँग भेटघाट हुन्छ र सिर्जनाका केही कुराहरू हुन्छन् र साहित्यका केही कुराहरू हुन्छन् र आगामी दिनमा कसरी साहित्य नेपाली साहित्यलाई अघि बढाउने भन्ने कुरामा पनि हामी धेरै नै उहाँहरूसँग कुरा गर्छौँ र सृजनाहरू गर्ने काम गर्छौँ र एउटा भुटानी नेपाली साहित्यलाई कसरी बचाउने र कसरी अघि बढ्ने भन्ने कुरालाई पनि हामी निरन्तर अघि बढिरहेका छौँ हामीले यहाँको साहित्यिक रुचि एकदम साहित्यको विषयमा केही कुराकानी गऱ्यौँ अब हामी यहाँको साङ्गीतिक क्षेत्रसँगको सहभागिताको विषयमा कुराकानी गर्न गइरहेका छौँ आजका हाम्रो अतिथिको साङ्गीतिक जीवनको कुरा गर्नुभन्दा पहिले उहाँद्वारा नै लिखित एउटा गीत प्रस्तुत गर्न गइरहेको छु यस गीतमा सङ्गीत दिनुभएको छ किरण गजमेरले र स्वर रहेको छ लोकेश गुरुङको आउनुहोस् श्रवण गरौँ आजको हाम्रो अतिथि दावा तामाङ विश्वासद्वारा लिखित यो गीत आदरणीय श्रोताहरू यहाँ हुनुहुन्छ कार्यक्रम संवादमा र हामी युवा साहित्यकार तथा कलाकार दावा तामाङ विश्वाससँग कुराकानी गरिरहेका छौँ र भर्खरै सुन्नुभयो दावा तामाङ विश्वासको स्वरमा एउटा गीत विश्वासजी यो गीतको सन्दर्भमा अलिकति बताइदिनुहोस् न कसरी कहिले लेख्नुभयो यो गीत मैले लेखेको ले ले ले चार महिना म आफैलाई नै सुन्दर लागेको गीत हो हेरौँ अब श्रोता प्रशकहरू साथीहरू सम्पूर्ण मित्रहरूले कसरी लिनुहुन्छ र कसरी मन पराउनुहुन्छ यो गीतको म्युजिक भिडियो बनाउने पनि सोचमा छौँ हेरौँ कहिले सफल मिल्छ र त्यस पछाडि मात्र सम्पूर्ण मित्रहरूलाई यो गीत हामी युट्युबको माध्यमबाट सेयर गर्न चाहन्छौँ Uh, यहाँका सिर्जनाहरू गीत सङ्गीतहरू सुन्दाखेरि प्राय माया प्रीतिसँग सम्बन्धित हुन्छन् यी सबै आफ्ना वास्तविक भोगाईहरू हुन् कि देखाइहरू हुन् कि अनुभवहरू मात्र हुन् कि के हो अलिकति बताइदिनुहोस् न पक्कै पनि मलाई थुप्रै साथीहरू र धेरै दाईहरूले भन्नुहुन्छ तिमी किन यसरी खालि माया प्रेमको सिर्जनाहरू मात्रै गर्ने गर्छ कहिले देशको लागि यस्तो भन्नुहुन्छ तर मलाई फिल भएका कुराहरू शृङ्गारिक रसमा भिजेका हुन्छन् र मलाई त्यस्तै क्रेसनहरू कोर्न मन लाग्छ र यसरी नै फिल भएका मेरो यो पो पनि एउटा गीत हो मैले भोगेकै भन्नुपर्छ भन्ने सा छैन त्यो आफैमा सिर्जना भएका कुराहरू हुन् र म आफैलाई नै थाहा छैन कसरी यसरी हुन्छ एकदमै आफ्नो भोगाई नभए पनि समाजमा भएकै घटना जस्तै लाग्छ है तपाईँको लेखाइहरू सुन्दाखेरि मलाई चाहिँ र त्यस्तो समाजमा भएको पनि पाउनुभएको होला नि तपाईँको लेखनसँग मिल्दाजुल्दा घटनाहरू समाजमा भएको पाउनु भएको छ कि छैन गीतको भावले दिन पनि सक्छ किनभने त्यस्ता धेरै मानिसहरूले भोगेका छन् र मलाई यस्तो लाग्दैन कि मैले उहाँहरूलाई नै तोकेर उहाँहरूले नै गर्नुभएको कुराहरूलाई लिएको भनेर मैले सृजनाहरू उहाँहरूप्रति मिल्न गएमा समेत मात्र हुनेछ यो एकदमै आफै भित्रबाट उत्पन्न भएको सृजना हो त्यही त साहित्य कला संस्कृति भनेको समाजको दर्पण भन्छन् समाजसँग केही न केही सम्बन्ध अवश्य नै राख्ने नै भयो तपाईँले कसैको वास्तविक जीवन समात्त समातेर त्यसलाई लेख्ने कुरा त भएन तर लेखेको कुरा कोही पहिल्यै मिलिसकेको हुन्छ आफूलाई थाहा नभएको कोही पछि मिल्नसक्छ ती सबै संयोगै हुनेछन् त्यो सबै हाम्रो श्रोताहरूले बुझ्नु नै हुनेछ यसअघि पनि यहाँद्वारा लिखित केही गीतहरू रेकर्डेड भइसकेको मैले जानकारी पाएको छु एउटा एउटा वा दोडा गीत बाल मञ्च भुटानी शरणार्थी बाल बजारमा ल्याएको थियो के हो त्यसको विषयमा अलिकति प्रकाश पारिदिनुहोस् न बालको श्रीले भाग दुईमा मेरो एउटा गीत थियो उठौँ हामी बालबालिका like, जसलाई किरण गजमेर भाइले गाउनुभएको थियो एकदमै मलाई पनि सुन्दर लागेको गीत हो बालबालिका सम्बन्धी र मलाई आशा छ सम्पूर्ण ज जसले सुन्नुभएको थियो गीत मन पराउनु भएको छ त्यही भन्न चाहन्छु गीत सङ्गीतको क्षेत्रमा यहाँको आगामी कलमहरू के हुनेछ रेकर्ड गर्ने एल्बम निकाल्ने विचारहरू के कस्तो छ एकदमै मलाई एकदमै गीतहरू लेख्न धेरै मन परिरहेको छ र धेरै रुचि छ गीतहरू लेख्नेमा र लेख्नै रहन्छु यदि सम्पूर्ण साथीहरूसँग सहकार्य गरेर उहाँहरूसँगै लागि परेर यही क्षेत्रमा सृजनाकै क्षेत्रमा म लाग्नेछु एकदम राम्रो कुरा यहाँ गीत पनि लेख्नुहुन्छ साहित्य गीत लेख्ने त साहित्यको एउटा पाटो भयो गाउनु पनि हुन्छ कथा कविता गजल रुवायातहरू विभिन्न साहित्यका विभिन्न विधाहरूमा कलम चलाउनुहुन्छ मैले अभिनय पनि गरेको देखेको छु अभिनयको विषयमा यहाँको अभिनयको रुचिको विषयमा अलिकति बताउनुहोस् न हजुर एकदमै पनि मैले लगभग अभिनय सुरु गरेको टु थाउजन्ड मैले स्कुल लेभलदेखि नै मैले नाटकहरू गर्न थालेको थिएँ र त्यस्तो जानकारीहरू मैले नाटक सम्बन्धी पाएको थिइनँ र पछि गर्दै जाँदाखेरि धेरै कुरा सिक्यो र एकजना दाई हुनुहुन्थ्यो सिएम मैनाली उहाँले पनि मलाई सिकाउनु भएको थियो अ, ना अ, नाटक सम्बन्धी र त्यस मैले रङ्गकर्मी आदरणीय मेरो गुरु प्रकाश आङदेङबे उहाँले पनि मलाई नाटक सम्बन्धी धेरै जानकारीहरू दिनुभएको थियो र दिनुभएको छ र त्यस्तै गरी तिलम समाल आइत गुरुङ जस्ता धेरै रङकर्मी मित्रहरू हुनुहुन्छ उहाँहरूले मलाई धेरै साथ दिनुभएको थियो त्यो समय र अहिले पनि उहाँहरूसँग धेरै सहकार्य हुन्छ र रा राम्रै कुरा हुन्छ एकदमै राम्रो अहिले अब यहाँ अहिले पहिला त अब भुटानमा हुनुहुन्थ्यो अथवा शिविरमा हुँदाखेरि धेरै भुटानी नेपाली साहित्यकारहरूसँगको सङ्गत भइरहन्थ्यो संसर्ग भइरहन्थ्यो धेरै कुरा आदान प्रदान हुने सिक्ने मौका मिल्थ्यो अहिले यहाँ अब क्यानाडामा हुनुहुन्छ निकै पहर हुनुहुन्छ सायद नेपाली भुटानीको समुदाय पनि कम्ती होला त्यो सिक्ने र आफ्नो साहित्य कला संस्कृतिलाई प्रस्तुत गर्ने क्रम चाहिँ कस्तो छ अहिले केही घट्या छ पढ्या छ कस्तो छ मैले भनेको अनलाइनको माध्यमबाट र फेसबुकको माध्यमबाट सम्पूर्ण मित्रहरूलाई आफ्नो सिर्जनाहरू सेयर गर्ने काम गरिरहेको छु र भविष्यमा पनि केही पुस्तकहरू निकाल्ने सोचमा छु हेरौँ उहाँहरूको साथ कसरी पाउनेछु र उहाँहरूले मलाई हौसला यसरी नै भने सायद पछि पनि पुस्तकहरू निकाल्नेछु Uh, कस्तो लाग्छ अहिले अब धेरै समुदाय लेखकहरूको बिचमा हुन पाएँ अझै राम्रो आफ्नो लेखन निखारिन्थ्यो होला अझै राम्रो प्रगति गर्न सकिन्थ्यो होला भने जस्तो लाग्दैन म एक्लै भएँ यहाँ भने जस्तो लाग्दैन मलाई कहिले पनि त्यस्तो लाग्दैन किनभने आफैलाई नै सुनाउन खोजिरहेको हुन्छ आफैलाई नै बुझाउन खोजिरहेको हुन्छ हुनसक्छ त्यो माहौल नहुन नभएको कारण अलिकति खल्लोपन हुनसक्छ तर पनि एकदमै अहिले त फेसबुकको माध्यमबाट पनि मैले धेरै कुरा धेरै सृजनाहरू सेयर गर्ने गरेको छु र मलाई खुसी म खुसी छु अहिले पनि धेरै दाईहरूबाट उहाँहरूबाट सल्लाह सुझाव पाइरहेको छु निश्चय पनि यो सञ्चारको सा माध्यमले इन्टरनेटको माध्यमबाट धेरै कुरा सहज भएको छ मानिसको सम्पर्कमा पनि केही सहज पुर्याएको छ पक्कै त्यसले तपाईँलाई पनि सहयोग गरेकै हुनुपर्छ अघि हामीले यहाँले रचना गर्नुभएको एउटा गीत बजाएका थियौँ अब हाम्रो श्रोताहरूको लागि यहाँको आफ्नै स्वरमा एउटा गीत गाइदिनुहुन्छ कि मलाई गीत गाउन चाहिँ एकदमै रुचि लाग्छ गाउन चाहिँ मलाई त्यही मिलाए जस्तो मात्रै गर्ने हो मैले त्यसरी नै धेरै युट्युब हुँदै पनि गीतहरू हालेको छु र पेज हुँदै पनि हालेको छु त्यस्तो साह्रो गाउन चाहिँ आउँदैन त्यही हो मेरो फिल्ड भनेको साहित्य हो गीत गाउने मेरो रुचि मात्र हो गाउन त खासै आउँदैन तर पनि मेरो एउटा गीत त्यही मेरो मन जलाएर भन्ने अलिकति अगाडिका केही भागहरू म गाउन चाहन्छु मेरो मञ्च नै रामी गै चरा मेरो मञ्च नै रा धन्यवाद विश्वासजी यहाँको एकदमै सुमधुर स्वरमा यहाँले गीत गाएर हाम्रो श्रोताहरूलाई सुनाइदिनु भयो अब हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ उदयमान युवा साहित्यकारहरू अथवा यहाँभन्दा मुनिका भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ सम्पूर्ण मित्रहरूलाई भाइ बहिनीहरूलाई र मेरो अग्रजलाई सम्पूर्णलाई के भन्न चाहन्छु भने तपाईँहरू जे गर्नुहुन्छ राम्रै काम गरिरहनु भएको छ होला गर्नुहोस् भएको छ भने स्थगित नगर्नुहोस् र यसलाई सधैँ अघि बढाउनुहोस् र र तपाईँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु आज मलाई सम्झिएर तपाईँको यस संवाद कार्यक्रममा मलाई निम्त्याउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र जसले मलाई सृजना कोर्नामा हौसला दिनुभयो सम्पूर्ण मेरा दाई मित्रहरू भाइ बहिनी सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु र मेरो प्रतीक्षा एल्बममा रहेको केही गीतहरू छन् र त्यो चाँडै नै आउँदैछ त्यसका गायक हुनुहुन्छ भाइ लोकेश गुरुङ र तपाईँहरूले त्यो गीतलाई पनि मन पराइदिनुहुन्छ भन्ने मैले आशा लिएको छु र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हवस् त विश्वासजी समयको लागि धन्यवाद यहाँको साहित्यिक एवं साङ्गीतिक क्षेत्रको सफलताको शुभकामना व्यक्त गर्दछौँ हामी रेडियो गुदुलीको तर्फबाट श्रोताहरू uh, so भर्खरै सुन्नुभयो उदयमान युवा कलाकार तथा साहित्यकार दावा तामाङ विश्वाससँगको कुराकानी आजको लागि कार्यक्रम संवादको समय सकिएको छ कार्यक्रम सम्बन्धी केही प्रतिक्रिया वा सुझाव भए हाम्रो वेबसाइट डब्लु मा डब्लु डट रेडियो गौधुली डट कममा गएर आफ्नो प्रतिक्रिया पठाउन आगामी कार्यक्रममा यस्तै एकजना प्रतिभाशाली व्यक्तित्व लिएर उपस्थित हुनेछु तबसम्मका लागि मलाई पनि आज्ञा दिनुहोस् नमस्कार